सुन्दै हुनुहुन्थ्यो प्रतियोगिता शुरू हुन पूर्व चितवन राष्ट्रिय निकुञ्चको पूर्वी सेक्टर प्रवेशद्वार राप्ती नदी किनारबाट स्थानीय जनजातिहरूको संस्कृति झल्कने झाँकी सहितको रीको आवाज पर्यटनका लागि देशकै तेस्रो गन्तव्य सौराहमा हात्ती महोत्सवको दश संस्करण आजबाट शुरू भएको छ आजबाट महोत्सव लगातार पाँच दिनसम्म चल्नेछ हात्ती महोत्सवका कारण चितवनको सौराह दुलै झै छ सौराहका मुख्य बजार होटल पार्क रिसोर्ट सजाइएका विभिन्न ध्वजा पताकालेगारिएको छ पर्यटकीय नगरी सौराहको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले चितवन हात्ती महोत्सवको आयोजना गरिएको बताउनुहुन्छ क्षेत्रीय होटलसँग चितवन सौराहका अध्यक्ष नारायण भट्टराई यसको विशेष उद्देश्य महत्वपूर्ण कुरो चाहिँ के भन्दा यहाँको पर्यटन प्रवर्धन नै हो र यो सौराज क्षेत्रको नेपालकै तेस्रो पर्यटकीय गन्तव्य रूपमा चिर परिचित रहेको सौराज क्षेत्रको महोत्सवमा भव्य समारोहका बीच नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गर्नु भएको हो यसपालि भने दर्शक पर्यटकहरूको सहजताको लागि सशुल्क सहित दुई सय वटा राखिएको मिनी स्टेडियम समेत निर्माण गरिएको छ विगतका वर्षमा भन्दा यस वर्ष हात्तीको दिनचर्या र दौड पुनः थप भएको छ यसरी प्रत्येक वर्ष आयोजना आएको हात्ती महोत्सव हेन पाऊक खुशी जसरी प्रत्येक वर्ष चितवन हात्ती महोत्सव आयोजना अज इस परिष्कृत व्यवस्थित करते जानी हो भने। समग्र चिनाउने ने चिनाथिकेवा प